घि बढौंमा सधैँ जस्तै जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव सुन्नुअघि समाजमा हुने अभावले नै कसरी समाजलाई विकासतिर अगाडि बढाउँदो रहेछ त भन्ने बारेमा थोरै चर्चा गर्छौं त्यसपछि विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका कथा प्रस्तुत गर्छौं शुरूमा अभावलाई कसरी उद्यमीले अवसरका रूपमा लिँदो रहेछ अभावका बीच अवसर खोज्नेलाई उद्यमी भनिन्छ अघि बढौँका पहिलेका अङ्कहरूमा हामीले यसबारेमा केही चर्चा गरिसकेका छौं चरम अभावबाट नै नयाँ वस्तुको सृजना हुन्छ अनि यही प्रयासबाट उद्यमीको पनि जीवनस्तर उकासिन्छ यसैले आजको अंकमा हामी उद्यमीहरूले कुनै पनि ठाउँको विकासमा खेलेको भूमिकाका बारेमा इतिहासका पान्ना पल्टाउँछौँ सत्रौं शताब्दीको शुरूवाततिर बेलायतमा दाउराका लागि जंगल फडानी गर्ने क्रम निकै बढ्यो जंगलहरू पातलिँदै जान थालेपछि मानिसहरू औद्योगिक प्रयोजन र घर तताउने कामका लागि दाउरा अनि ऊर्जा नहुने भयो भनेर निकै चिन्तित हुन थाले यसले गर्दा कोइलाको स्रोत खोज्ने र कोइला खाने विकास गर्ने कामलाई प्रोत्साहन पुग्यो त्यसपछि उन्नाइसौं शताब्दीको मध्यतिर बेलायतमा फेरि कोइलाको संकट हुन लागेको विषयलाई लिएर चिन्ता हुन थाल्यो सन् उन्नाइस सय नब्बेसम्म मात्र कोइलाको अभावले गर्दा बेलायती उद्योगहरू धराशायी हुने अवस्थामा पुगे त्यसपछि कोइलाको सम्भावित अभावको प्रभाव कम गर्न केही सृजनशील र नाफामुखी व्यक्तिहरूले तेललाई कोइलाभन्दा बढी आकर्षक इन्धनका रूपमा विकास गरे त्यसपछि नै बेलायतले कोइला र तेल दुवैको सन्तुलित प्रयोग गर्न थालेको हामी पाउँछौं अब अर्को एउटा प्रसङ्ग अमेरिकामा सन् उन्नाइस सय चालिसतिर जनसङ्ख्या वात्तै बढ्यो र मानिसहरूको आमदामी पनि बढ्न थाल्यो फेरि विश्वयुद्धको प्रभाव यसले गर्दा अमेरिकामा वायलमाछाको तेलको भाव आकाशियो र एक समयमा त अभावै भयो यसले उद्यमशील मानिसहरूलाई वायलको तेलको विकल्प खोज्न उत्पादन गर्न प्रेरित गर्यो त्यसपछि सर्स्यू जैतुन आलस र सल्लाहको तेलको औद्योगिक उत्पादन हुन थाले त्यसपछि अन्य चलाहक मानिसहरूले पत्थरबाट निस्केर सतहमा आउने तेलबाट मट्टितेल बनाउन सिके मट्टितेल यति धेरै आकर्षक थियो कि यसको मूल्य प्रति ग्यालन शून्य दशमलव सात पाँच डलरबाट बढेर दुई डलरसम्म पुग्यो यो उच्च मूल्यले उद्यमीहरूलाई तेलको आपूर्तिमा केन्द्रित हुन प्रेरित गर्यो र अन्त्यमा एडविन एल ड्रेकले पेन्सिल्भेनियामा तेल खानिने स्थापना गरे तेल प्रशोधन गर्ने काम सिक्न केही समय त लाग्यो तर त्यसको केही वर्षमै अमेरिकामा संयौं साना तेल प्रशोधकहरू स्थापित भइसकेका थिए यसले गर्दा वयलको तेलको मूल्य प्रति ग्यालन साढे दुई डलर पुगेकोमा त्यो एक डलर भन्दा कममा झर्यो यहाँ हामीले हेक्का राख्नुपर्ने कुरा के हो भने कोइला वा तेल बेलायती सरकारले आविष्कार गरेको थिएन किनकि कुनै पनि सरकार नयाँ प्रविधिको विकासमा प्रभावकारी हुँदैन बरू ती व्यक्तिगत उद्यमीहरू थिए जसले आवश्यकता बुझे त्यसमा अवसर देखे उपलब्ध सबै किसिमका जानकारी र विचारहरूको प्रयोग गरे यस क्रममा थुप्रै गलत शुरूआत पनि भए यसले उनीहरूलाई व्यक्तिगत रूपमा धेरै नोक्सानी पनि भयो यस क्रममा धेरै स्वतन्त्र व्यक्तिहरू निरन्तर रूपमा अनुसन्धानमा पनि लागिरहे जसले गर्दा अन्तमा आवश्यकता अनुसारको सामग्री वस्तु अनि सेवाको विकास गर्न सकियो यसलाई प्रतिस्पर्धात्मक उद्यम व्यवस्थाका रूपमा हेर्न सकिन्छ जसले जनताले चाहेको कुरा उत्पादन गर्न सकियो उसैले आफूलाई स्थापित गर्यो यसले गर्दा अरू उत्पादकहरूलाई पनि जनभावना बुझेर काम गर्न दबाव पर्यो यसले गर्दा अभावको पहिचान र त्यही अनुसारको उत्पादन हुँदै गयो यसैले सिपालु उद्यमीहरूलाई एउटा उचित सामाजिक तथा आर्थिक संरचनाको आवश्यकता पर्छ जसले मेहनत गर्न र जोखिम मोल्न उनीहरूलाई प्रेरित गरोस् अनि उनीहरू भित्रको प्रतिभालाई प्रस्फोटन हुने मौका दियोस् यस्ता संरचनाका आधारभूत तत्त्वहरू भनेको आर्थिक स्वतन्त्रता सम्पत्तिको सम्मान र बजारको न्यायपूर्ण तथा विवेकपूर्ण नियमहरू सबैका लागि समान रूपमा लागू गर्नु नै हुन् अभावला उद्यमी कसरी अवसर में बदलना सकद रहे अहि अवसर को प्रयोगले कसरी सामज में वििकास होद भारे में यह प्रस्तुति पव लग केन् स्कूलन को पुस्तक जनथन गलिवल का साहसिक कार्य जनथन अर्थ जुजुमान का स्वतंत्र बजार यात्रा अनुभव सुन्नतर्फ त्यो बिरानो टापुमा आफूलाई बास दिएका ती वृद्ध मानिस र उनकी श्रीमती रोजीसँग बिदाबारी भई जुजुमान अगाडि बढ्न लागे उनी त्यो शहरको सभागृहतर्फ जान चाहन्थे तर त्यति नै बेला ती वृद्ध मानिसकी श्रीमती रोजीले उनको पाखुरामा हात राख्दै चिन्ताका साथ भनिन् कृपया जुजुमान हामीले तिमीलाई खाना खुवायौं भनेर कसैलाई पनि नभन हामीले त्यसको स्वीकृति पाएकै छैनौ जुजुमानले सोधे के खाना खुवाउनु पनि कसैको अनुमति चाहिन्छ र हो यो शहरमा अनुमति लिनुपर्छ कसैलाई खाना खुवाउनुभन्दा अगाडि रोजीले जवाफ दिइन् इजाजत बिना नै हामीले तिमीलाई खाना खुवायौँ भने हामीलाई धेरै ठुलो समस्या पर्न सक्छ कि तर अनुमति केका लागि यो सबैको लागि एउटै स्तरको खानाको ग्यारेन्टीका लागि हो कि वर्षौँ अगाडि यो सहरका मानिसहरूले खानेकुरा बजारमा घुमन्ते व्यापारी कुनाका क्याफे राम्रा रेस्टुरेन्टहरूबाट खाना ल्याएर अनि पसलबाट किनेर खान्थे त्यसपछि शासकको परिषदले यस व्यवस्थाले गर्दा केही मानिसले मात्रै अरूभन्दा राम्रो खाना खान पाए र यो व्यवस्था अन्यायपूर्ण भयो भनेर सोचे र यस्तो कमजोर व्यवस्थाबाट जनतालाई संरक्षण दिनुपर्छ भन्ने पनि ठाने त्यसो भएको हुनाले परिषदले खाना खाने ठाउँ खोजे जहाँ सहरका मानिसहरूले पैसा नतिरिकन राम्रो खाना खान पाउँथे पैसै नलिकन निशुल्क त कसैले पनि खुवाउँदैन है ती व्यक्तिले आफ्नो खल्तीबाट पर्स छिक्दै जुजुमानको नाकको अगाडि देखाउँदै दे भने अहिले खाने खाना त पहिलेको भन्दा पनि झन महँगो पर्छ खाली कसैले सिधा यसरी लौ भनेर पैसा मात्रै तिरेको हुँदैन सन्ते काकाले हामी कहाँबाट लगेको करबाट त्यो पैसा तिरिदिएको हुन्छ अनि अब सरकारी खाजा खाजाघरमा जादा पैसा तिर्नु परेन सिधै त्यसपछि मानिसहरू निशुल्क खान पाइयो भन्दै दे, धेरैजना सरकारी खाजा घरहरूमा खान जान थाले अनि निजी ठाउँहरूमा जान छोडे अब निजी रेस्टुरेन्ट होटलहरूमा जाँदा उनीहरूले थप पैसा तिर्नुपर्ने हुन्छ नि त थोरै ग्राहकहरूबाट गुजारा गर्नुपर्ने अनि खर्च पनि धान्नुपर्ने भएपछि त निजी रेस्टुरेन्टहरूले आफ्नो भाउ त्यत्तिकै बढाउँछ केही रेस्टुरेन्टहरू त ज्यादै धनी ग्राहकहरूको सहयोगबाट चलिरहेका छन् अहिले अनि केही केही रेस्टुरेन्टहरू र होटेलहरू चाहिँ विशेष खालको धार्मिक भोज खुवाएर बाँचेका छन् टिकिरहेका छन् कति त यो व्यापारबाटै हटिसके यदि सरकारी क्याफेमा सित्तै खाना पाइन्छ भने पैसा तिरेर किन कोही खान जान्छ त जुजुमानलाई अचम्म लाग्यो रोजी हाँस्न थालिन् त्यो सरकारी क्याफे एकदमै नराम्रो छ भने त्यहाँको खाना बनाउने मान्छे त्यहाँको खानेकुरा त्यहाँको वातावरण सबै छ्या कस्तो नराम्रो तर त्यहाँका नराम्रा अनि नमिठा खाना बनाउने मान्छेलाई पनि कहिल्यै निकालिन्न उनीहरूको सङ्गठन पनि बलियो छ नि त अब फेरि राम्रो मानिसलाई पुरस्कार दियो भने खराब मानिसहरूले उनीहरूको डाह गर्ला भनेर राम्ररी काम गर्ने मानिसलाई पनि सम्मान गरिँदैन अनि राम्रो काम गरोस् पनि कसले फेरि घर पनि कस्तो पुरानो जत्ता हेऱ्यो त्यत्तै फोहर भुट्टाहरू पनि सबै बिग्रिसके खानेकुराको पनि कुनै स्वाद हुँदैन र खानेकुराको परिकार पनि कुन दिन के बनाउने भनेर खाद्य परिषदले नै तय गर्छ सबैभन्दा खराब पक्ष नै यही त हो नि तीव्रत व्यक्तिले दुःख मनाउँदै भने उनीहरूले आफ्नो साथीलाई मात्रै खुसी तुल्याउन खोज्छ अनि कोहीले पनि कोही पनि सन्तुष्ट भएका पनि छैनन् तिमीले त्यहाँ गयौ भने भात र चाउचाउ खानेहरूको बिचमा झगडा परेको देख्न सक्छौ दसौँ वर्षदेखि हरेक दिन भात र चाउचाउ खुवाइँदै आएको छ त्यहाँ रोटी मन पराउनेहरूले आलु मन पराउनेहरूले रोटी वा आलु पनि त खानु पाउनु पर्यो नि यसै भनेर यो रोटी मन पराउनेहरूले आलु मन पराउनेहरूले अभियानै चलाएका थिए सम्झना छ ती वृद्ध व्यक्तिले टाउको हल्लाउँदै आफ्नो श्रीमतीलाई सोधे जब आलु खाने मान्छेहरूको प्रतिनिधि परिषदमा पुगे नि त्यसपछि त फेरि चामल र चौचाउको बारेमा सुन्नै छोड्यो अनि त जहिले पनि रोटी र आलु रोटी र आलु ती वृद्ध व्यक्तिका नाति डेभीले घाँटी थुनिएको जस्तो आवाज निकाल्यो अनि रोजीको पछाडिबाट चियाउँदै नाकखुम्च्याउँदै अस्पष्टसँग भन्यो बोझै मलाई आलु मन पर्दैन खानु खानुपर्छ बाबु खानु खानुपर्छ नत्र पोषण अधिकृतहरूले तिमीलाई पक्रनेछन् अब फेरि यो पोषण अधिकृत भनेको चाहिँ को हो नि मान्डे सोधे ती वृद्ध व्यक्तिले आफ्नो ओठमा औँला राख्दै भने चुप, चुप कसैले उनलाई हेरिरहेको छ कि भनेर उनले माथितिर तलतिर दायाँ बायाँ सडकमा जताततै हेरे जस्तै राजनीतिक रूपले सिफारिस गरिएको खाद्यलाई चाहिदैन भनेर भन्छ नि त्यस्ता व्यक्तिहरू पोषण अधिकृतहरूको फन्दामा पर्छ एस्ता अधिकृतहरूले कतिजना मान्छेले खाना खान्छन् भन्ने कुरा हेरिरहेका हुन्छन् र तिनीहरूले खाना खान नआउने मान्छेको खोजी नीति गर्छन् ती खानेकुरा नखानेहरूलाई एउटा विशेष खाजा लगिन्छ र तिनीहरूलाई जबरजस्ती खुवाइदिन्छ डेवी डरले थरथर काम्न थाल्यो के हामीहरूले घरमा मात्र खान सक्दैनौं बिहान बजैले पकाउनुभएको कति राम्रो र मिठो थियो तर मेरो बाबु यहाँ यसको अनुमति छैन डेवीलाई टाउकोमा थपथ पाउँदै रोजेले भनिन् केही व्यक्तिहरूले मात्रै यसरी विशेष अनुमति पाएको हुन्छ घरमा खाना खाने अनि फेरि डेवी शासकहरूलाई विश्वास छ कि हामी बाजे बजैले भन्दा तिमीलाई शासकहरूले नै बढी हेरविचार गर्न सक्छन् भनेर यी सबैका साथै हामी दुवैजनाले पनि कर तिर्नका लागि काम गर्नुपर्छ ति वृत्त हजुरबाले थपे हजुरबा अगाडिको पेटीमा गए र उनी आफै भित्र केही गुनगुनाउँदै गाली गर्न थाले परिषदका शासकहरू भन्छन् कि हामीलाई पहिलेभन्दा अहिले पकाउन सजिलो छ पहिले भन्दा ताजा खान पाएका छौँ तर मेरो विचारमा त आधाभन्दा बढी जनसङ्ख्या कुपोषणले पीडित छन् अझ त्योभन्दा पनि खराब त ती सरकारी खाजा घरहरूमा त गुण्डाहरू यति घुमिरहेका हुन्छन् कोही जानै चाहँदैनन् कोही पनि सुरक्षित महसुस गर्दैनन् भैगो कृपया यो कुरा बन्द गर्नुहोस् जुजुमानको बिग्रिएको अनुहार देखेर रोजीले आफ्नो श्रीमानलाई आग्रह गरिन। ऊ फेरि सरकारी खाजा घरमा खाना जान डराउँछ के तर्फ फर्केर उनले सचेत गराउँदै भनिन् तिमी धोकामा पुग्नु अगाडि परिचय पत्र तयार राख यति भएमा तिम्रो काम सबै ठिक हुनेछु भने जुजुमा बजै मेरो बारेमा यति सोचिदिनु भएकोमा धेरै धन्यवाद छ अनि उनले सोच्नथाले कि परिचय पत्र भनेको कस्तो हुन्छ होला अनि परिचय पत्र बिना कसरी खानेकुरा खान पाइन्छ होला यति सोच्दै उनले भने म जानु अघि यहाँबाट मैले केही थप रोटीहरू लगेमा तपाईँहरूलाई केही असजिलो हुन्छ कि बजै लगे हुन्छ हुन बाबु लगे हुन्छ तिमीलाई जत्ति चाहिन्छ चा लग रोजी भान्सामा गइन् र धेरै टुक्रा पाउरोटीलाई एउटा राम्रो कागजमा बेरेर ल्याइन् उनका छिमेकीहरूले उनलाई निगरानी गरिरहेको छ कि भनेर सबैतिर सुटुक्कै हेरिन् त्यसपछि गर्वका साथ ती रोटीहरू जुजुमानलाई दिँदै भनिन् यी टुक्रा रोटीहरूलाई राम्रोसँग राख मेरो ज्वाइँले हाम्रो लागि भनेर चाहिने भन्दा बढी गहुँ फलाउनुहुन्थ्यो तर यो खाद्य प्रहरीले भर्खरै मात्र उनलाई पक्रेर लगेछ मलाई थाहा छ जुजुमानले भने कसैलाई पनि म यो खानेकुरा देखाउँदिनँ यो सबै कुराको लागि धेरै धन्यवाद उनी यो विदेशी भूमिमा पनि आवश्यक पर्दा जान सकिने एउटा घर त छ भन्ने न्यानो भावनाले प्रेरित भई, बिदा हुन हात हल्लाउँदै सडकतिर बढे बिरानु टापूमा जुजुमानले सङ्घालेको थप एउटा स्वतन्त्र बजार यात्रा अनुभव अघि बढौंको अन्त्यमा हामी आएका छौं समृद्धि फाउन्डेशनको सहकारीमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको बीसौं अङ्क लिएर हामी फेरि आउनेछौँ